हार्दिक हार्दिक दिखा, स्वागत गर्न चाहन्छु आज पनि हामी आइसकेका छौँ प्रोग्राम जस्ट फर एन्जोय लिएर यति बेला टेक्निकली रूपमा रहेर साथ दिइराख्नु भएको छ टेक्निसियन पार्टनर राजले अनि अन्यमा छु म प्रतीक्षा तपाईँलाई थाह नै प्रोग्राम जस्ट फ्रेन्ड जु लिएर हामी हरेक दिन आउँछौँ एघार बजेको अर्पण खबर लगत्तै आउँछौँ करिब करिब बाह्र बजीसम्म र प्रोग्राममा रहेर विशेष गरी तपाईँलाई धेरैभन्दा धेरै इन्टरटेन गराउने हामी कोसिसमा रहन्छौँ आज पनि निकै सुमधुर गीत सङ्गीतहरू तपाईँको लागि लिएर आएका छौँ साथमा तपाईँसँगै भलाकुसारी को गर्ने कोसिसमा पनि छु तपाईँको लागि आज पनि मैले एउटा क्वेसन लिएर आएको छु एकदम रमाइलो खालको छ तपाईँ पनि आउन चाहनुहुन्छ प्रोग्राम जस्ट फर इन्जोईमा भने फोन गर्नुहोस् सुने छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस ते तपाईँको लागि खुला छ र प्रोग्राम जस्ट फर इन्जोईलाई तपाईँले यति बेला रेडियो अर्पण हन्ड्रेड फोर गरेर त सुनिराख्नु भएको छ साथसाथै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट ट्वेन्टी अर्पण डट कम लगन गरेर विश्वको जुनसुकै गुनाबाट हामीलाई सुनिराख्नु भएको छ र प्रोग्राममा रहेर तपाईँसँग रमाइलो कुराकानी गर्ने कोसिसमा हामी रहन्छौँ र आज पनि एउटा रमाइलो खालको टपिक्स तपाईँको लागि लिएर उपस्थित भइसकेका छौँ र प्रोग्रामको स्टार्ट गर्न चाहन्छौँ एउटा निकै नै निकै नै तपाईँलाई मनपर्नेछ यति बेला एउटा निकै नै मिठो आवाजबाट तेरी सासो मिलेको मुजी सास निकै नै सुमधुर गीत तपाईँले सुनिसक्नु भएको छ यति बेला तपाईँ प्रोग्राम जस्ट फ्र इन्जोय सुनिराख्नु भएको छ तपाईँ केही आलुको रेडियो रेडियो अर्न हन्ड्रेड फोर पोइन्ट फाइभ ट्योन गरेर साथसाथै इन्टरनेट अनलाइनबाट पनि हामीलाई तपाईँहरूले यति बेला सुनिराख्नु भएको छ प्रोग्राममा रहेर तपाईँसँग रमाइलो विषयमा हामी कुराकानी गर्ने गर्छौँ आज गर पनि तपाईँको लागि एउटा विषय मैले लिएर आएको छु र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउनु होला दुईवटा बाटो तपाईँको लागि खुल्ला छ शून्य छप्पन्न र शून्य छप्पन्न पाँच एका छैन भएको छैन अनि सिम, गाम एउटा गर्छु है तपाईँले साथीहरूसँग ठिक छ सरोजीलाई राख्छु अन्त सबै साथीहरूलाई एउटै प्रश्न राख्छु मैले एउटा होइन तपाईँलाई चाहिँ के लाग्छ एउटा फाटेको कपडा र फाटेको जुत्ता छ भने त्यो दुइटामा चाहिँ सबभन्दा बढी कुन कुराले असर गर्छ होला फाटेको तपाईँलाई चाहिँ के लाग्छ यी दुइटा कुराहरू हुन्छन् जो हामी हिँड्दाखेरि अथवा कतै जाँदाखेरि कुनै ठाउँमा पुग्यौँ कतै पुग्यौँ भने फाटेको कपडा र फाटेको जुत्तामा कुनै बढी असर गर्छ होला जस्तो लाग्छ तपाईँलाई कपडाले है आज ङ जुत्तानीमिना तामाङ मारी शान्ति गमन्त राणा मगर दुर्गा लामिछानी मुना मुक्तान पुस्ताौेल सम्पूर्ण साथीहरू साथीहरू मिडियामा आउनुहुन्छ उहाँहरू सम्झिराखेको छ भन्छु अनि लास्टमा मेरो साथी नर्जीको विषय सुनिराख्नु भएको छ मेरो सिङ्गालाई धेरै सम्झिएको छ भन्दै रामसिंजी नमस्कार सरोजी हुनुहुन्थ्यो यति बेला जुटपानीबाट आउनु भएको थियो राख्नु भएको छ जस्ट हामी इन्टरटेन गराउने कोसिसमा रहन्छौँ तपाईँलाई र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउनुहोस् दुईवटा बाटो तपाईँको लागि खुला छ कोही साथी हुनुहुन्छ लाइनमा उहाँलाई स्वागत गर्छु नमस्कार हेलो गुड मर्निङ नमस्ते हजुर नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ हजुर म उहीनकुटा हजुर अनि के छ धनकुटातिरको नै हजुर एकदमै ठिकै छ होइन ठिकै छ भन्नुपर्छ पानी परिरहेको छ मौसमै पानी पर्ने हो के भन्नु है जता पनि पानी परिरहेको छ पानी परेको नराम्रो भयो यसले नराम्रो गर्यो भन्न पनि भयो यस्तो समयमा पानी नआए कहिले आउनु होइन र फेरि यत्रो अब हाम्रो देशमा अब काम गरिखानु पर्ने हुन्छ होइन पानीका भरमा कति मान्छेहरू आशामा बाँच्नु पर्ने हुन्छ होइन र खेती गर्नै पर्यो होइन खानै पर्यो अनि सबै मान्छेलाई अब के भनौँ अरूले कमाएको अब सबै छोक किनेरै मात्रै त पुरा हुँदैन नि सबै कुरा राम्रो हुन्छ नि तपाईँलाई के लाग्छ यदि तपाईँ कतै जानु भएको छ होइन कुनै घरमा जानु भएको छ यदि तपाईँलाई तपाईँलाई कुरा भन्नुहोस् होइन फाटेको कपडा अनि फाटेको जुत्तामा चाहिँ कुनले बढी सबभन्दा बढी असर गर्छ होला जस्तो लाग्छ अलिकति असर गरिहाल्ने यस्तो भयो भने चाहिँ भन्ने म अब कस्तो हुन्छ भने नि हाम्रो शरीर भनेको नि एउटा जस्तो सुकै अब खुट्टामा केही नभए पनि हाम्रो शरीरलाई एउटा ढाक्ने एउटा कपडा राम्रो भइदियो भने त्यही नै उचित हुन्छ नि होइन र असर गर्दैन जुत्ता चाहिँ नभए पनि केही फरक पर्दैन भन्दा होइन र तर मान्छेको इज्जत त खुट्टामा हुन्छ अरे जुत्तामा पनि Mm, कपडा लगाउने नै छैन खुट्टामा चाहिँ राम्रो खालको लगाउने शरीरमा चाहिँ अब सबैतिर हुने गरी लाएर हिँड्दा अलिक त्यति राम्रो हुन्छ जस्तो लाग्दैन भन्न खोजेको त्यस्तो नलगाउने भन्न खोजेको होइन अलिकति फाटेको हुन्छ दुइटा चिज फाटेको छ त्यो दुइटा मध्ये चाहिँ जा, कुन चाहिँ बढी असर गर्छ भन्न खोजेको मात्रै हो है हजुर हजुर अब कपडामै कपडाले नै गर्छ जस्तो लाग्छ है अनि ल ठिक छैन आफ्नो विचार मात्रै होइन आफूलाई जे लाग्छ निसा तामाङ सन्जु चौधरी लक्ष्मी गुरुङ उमा बानिया गोमा राई मगर ज्योति मगर अनिसा लामा सुनिरहनु भएको छ उहाँलाई अङ्किता नेप अञ्जना सापकोटा नम्रता चौधरी मिना गुरुङ अस्मिता चौधरी सलिना नीरा, अनि राधा कुँवर उहाँले मलाई सम्झिरहनु भएको थियो अनि पनि सम्झिरहेको छु पवनजङ भण्डारी मेरो बेस्ट फ्रेन्ड भरत साई घमण्ड मगर मनोज भुजेल दीपक आचार्यी डुमरा कोठी जनक शाह भरत खत्री धन तामाङ र निलम अधिकारी भनेर चिन्ने सम्पूर्ण साथीहरूलाई चिरपरिचित अपरिचित सबै साथीहरूको लागि चाहिँ मैले अब नाम लिन नसके तापनि सबै हुन्छ आहा, निलम अधिकारी हुनुहुन्थ्यो यति बेला धनकुटाबाट आउनुभएको थियो र प्रोग्राम जस्ट फर एनजिबिआ हुनुहुन्छ तपाईँ र तपाईँको माझमा रहेर तपाईँसँग एउटा विषयमा चाहिँ कुराकानी गर्ने कोसिसमा हामी लागिराखेका छौँ जस्ट इन्टरटेन मात्रै हो हाजिहोस् आज पनि तपाईँ आउन चाहनुहुन्छ प्रोग्राममा भनेदेखि आउनुहोला दुईवटा बाटो पनि तपाईँको लागि खुल्ला छ शून्य छप्पन्न र शून्य छपन्न पाँच त्रिसठी प्रोग्राम यति बेला फेरि पनि हामी अर्को एउटा मिठो आवाज तपाईँको लागि राख्छौँ ह देव मगर एक हम देवानी तकिन तक दिना तरसन तोरे बिना ताक धिन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 फोन, त्यो पनि सोध्ने कुरा हो र त्यसो भएन त नाइ नै भएको छैन त्यसो भए पल्सर बाइक बाइकमा घुम्न जाउ न त एकै छिन है म आशीर्वाद अटोमोबाइल्स प्रणालीबाट बाइक लै हाल्छु नि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 सम्पर्क बजाज कम्पनीको आधिकारिक विक्रेता आशीर्वाद अटोमोबाइल प्राली खै चौक प्रसादम शून्य पाँच तिरासी एक सय मोबाइल अन्ठानब्बे चार एकाउन्न बाह्र शून्य छोराको बिहेका लागि घर गहनाको जिम्मा लक्ष्मीलाई कपडाको जिम्मा मलाई तर भिडियो क्यामेराको जिम्मा कसलाई दिने होला चौधरी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 चौधरी फोटो अठारह दुई सी छियानबे अंठानबे एक सौ बारह पचास छ सौ पचास घर तथा को एक पटक समझना हमी कहार सजाव का सामग्री कारपेट पर्दा पर्दा को डंडी डोरमैट मेट्रिक कुशन कुशन कभर, सोफाको कभर, कवर बेड कवर फोम पाइन का साथ ही कारपेट फिटिंग तथा पर्दा सिलाउने व्यवस्था छ सम्पर्क आसिया होम डेकोर रतनगर दुई टाढी उद्योग वाणिज्य सङ्गीतको अगाडि दियालो भेट सँगै फोन शून्य छपन्न पाँच तिरासी सात सय तिस मोबाइल अन्ठानब्बे चार एकाउन्न छयालिस चार सय उन्तिस अन्ठानब्बे चार त्रिपन्न बयालिस आठ सय शाखा कार्यालय मेन रोड नारायणगढ नेपाल बैङ्क नजिकै पुनः कुनै पनि अफिस बैङ्क तथा वित्तीय संस्थाको लागि आवश्यक पनि भर्टिकल भ्यालेन्सिङ पर्दाहरू पनि पाइन्छ आसिया होम डेकोरलाई सम्झनुहोस् आफ्नो कोठा सजाउने सपना पुरा गर्नुहोस्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 ओहो मलाई मेरो ले सारे हो मैं तेरह कंप्यूटर ने साह धोका दियो, फिर कई काम करना खोजो बिग्र होगी विश्वासिलोरपर्द बनाने कत चिंता लिश रत्नगर को सौरा चोक में सीएस कंप्यूटर सी हजार विभिन्न ब्रांड का ब्रांडेड कंप्यूटर एस सर एलजी सैमसुंग ड एचपी ब्रांड का कंप्यूटर एवं संपूर्ण कंप्यूटर ओरिजिनल पार्ट्स पाँन का साथ ही हो थप जानकारीका लागि सम्पर्क सिएस कम्प्युटर रत्नगरेक सौराचोक मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी शून्य प्रोपाइटर रूपक नेपाल का ए कान्छा कता हिँडिस हातमा कलम र कावि पनि अङ्कल कम्प्युटर कान्छा अहिलेको जमानामा राम्रो सिकाउने ठाउँ हेर्नुपर्छ है ल अङ्कल पनि हाम्रै प्लाजाको तेर्स्रो त नेपाल सरकारबाट मान्यता प्राप्त गुरुकुल युनिभर्सल कम्प्युटर इन्स्टिच्युट पाएपछि अरू के नै चाहियो र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 फ्री सेमिनार इन जापान इन जनवरी मिनार होने मिटी दुई हजार सत्तरी साउन पांच गते शनिवार नारायणगढ़ चितवन दुई हजार सत्तरी साउन छ ग आईतवार रत्नगर टाड़ी चितवन शून्य छ पाँच एक्का शून्य चौवालिस मोबाइल नम्बर अन्ठानब्बे चार त्रिपन्न सन्ताउन्न आठ सय छयासी ट्राडी सम्पर्क फोन शून्य छपन्न छपन्चानब्बे छ सय चौन्न मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न एघार शून्य पचपन्न टाइम इलेभेन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 पछाडिको यो समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु प्रोग्राममा जस्ट पनि चाहिँ तपाईँ यसरी राख्नु भएको छ र प्रोग्राममा रहेर तपाईँसँग रमाइलो गफ राख्ने कोसिसमा पनि हामी छौँ तपाईँ पनि आउन चाहनुहुन्छ भने आउनुहोला आज पनि तपाईँ आउने दुईवटा बाटो खुल्लै छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न लागि खुल्ला छ टेक्निकली रूपमा रहेर स्वाधि राख्नु छ टेक्निसियन पार्टनर राजले अनि अन्यमा छु म प्रतीक्षा र आज हामी दुईजना मात्र छौँ राज कन्ट्रोल रुममा हुनुहुन्छ अनियरमा म छु र तपाईँ पनि हुनुहुन्छ यदि आउन चाहनुहुन्छ भनेदेखि आउनु होला दुईवटा बाटो खुल्दैछ यदि आउन भ्याउनु भएको छैन काममा व्यस्त हुनुहुन्छ भने रेडियो सुनेर चाहिँ दिनु होला मिठा मिठा गीत सङ्गीतहरू पनि हामी तपाईँको लागि प्रोग्राममा राखिराखेका छौँ र यति बेला पनि कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार हेलो हेलो अहो, कोही साथी हुनुहुन्थ्यो फेरि गइसक्नुभयो भनिराख्नु भएको छ राजुले ठिकै छ तपाईँ आउनुहोस् दुईवटाबाट तपाईँको लागि खुल्ला छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस खुल्लै छ सा कोही साथी हुनुहुन्छ अरे लाइनमा नमस्कार नमस्ते हजुर कहाँबाट बोल्दै हुनुहुन्छ म पदमपुरबाट सरस्वती अधिकारी पदमुरबाट सरती अधिकारी अनि सरस्वतीजी बाशी बाशी पाँ पाँ पाँ पाँ पाँ पाँ पाँ के गर्नुहुन्छ नि तपाईँ अझै कार्के बाबा पहिलो पटक गरेको नै हो मन नलागेको हो कि सुन्छु अर्पण एकदम खुसी लाग्यो अनि खानपिन त भइसक्यो होला है भइसक्यो तपाईँलाई पनि म एउटा प्रश्न राख्छु है त यदि तपाईँ कतै जानु भएको छ होइन तपाईँको कपडा हल्का हल्का फाटेको छ है हजुर अनि जुत्ता छ जुत्ता पनि फाटेको छ तपाईँलाई सबभन्दा <स्टागी> बढी कुनले असर गर्छ होला जस्तो लाग्छ फाटेको कपडा अनि फाटेको जुत्तामा जति फाटे पनि जुत्ताले असर गर्दैन फाटेको भनेको देख्दैन हजुर ल ठिकै छ जो विचार राख्नुभयो है हजुर अनि आज प्रियामा आउनु भएको छ डेली केसनको कसको लागि मेरो श्रीमानको लागि कन्टनडुमको लागि हुन्छ है त हस् धन्यवाद नमस्कार सरस्वतीजी आउनुहुन्थ्यो त्यति बेला पदमपुरबाट आउनु भएको थियो रिप्रोगाममा जस्ट फर इन्जुरीमा हुनुहुन्छ तपाईँ र प्रोगाममा रहेर रह तपाईँलाई चाहिँ रमाइलो प्रश्न पनि राखिरहेको छु साथमा हाँसु मथुर आवाजहरू पनि लागि प्रस्तुत गरिराखेको छु यदि आउन चाहनुहुन्छ भने आउनुभयो यदि तपाईँ कतै तपाई तपाई तपाई तपाई जानुभएको छ कुनै ठाउँमा पुग्नु भएको छ तपाईँको कपडा अलिकति फाटेको छ र मानिलिउ जु पनि हल्का फाटेको छ तपाईँलाई के लाग्छ फाटेको कपडा अनि फाटेको जुत्तामा चाहिँ कसले बढी असर गर्छ होला यदि तपाईँलाई लाग्छ केही छ तपाईँको विचार भनेदेखि चाहिँ आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ कोही साथी हुनुहुन्छ सा लाइनमा नमस्कार दिदी हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ के छ खबर मेरो पनि ठिक छ सन्चै हुनुहुन्छ नि है हुनुहुन्छ नि सन्चै भन्नुपर्छ हो ए होइन म त बिसन्चै बिसन्चो रहेछ त्यही भएर सन्चै भन्नु पऱ्यो भन्नुभएको अहिले अलिकति भाइरल ज्वरोले सोताइराखेको छ सबैतिर है तपाईँ पनि पढ्नु होला फेरि विचार गर्नु होला है त हजुर अनि खानपिन त भइसक्यो होला है मेरो पनि भइसक्यो अनि मैले तपाईँलाई प्रश्न पनि राखिरहेको छु रेडियो पनि सुनिराख्नु भएको छ होला है रेडियो सुनिराख्नु भएको छ कि छैन किन हो र बिचमा मेरो आवाज यसरी हराउने है के भयो सुन्नु भएको छैन कति ठुलो सोले बोल्नुपर्ने रहेछ मैले सकेको बल निकालिरहेको छु है निकै नै ठुलो सोले बोलिरहेको छु अब त पक्कै सुन्नुभएको छ है रेडियो सुनिराख्नु भएको थियो कि थिएन के छु अहिले त सुनिराख्नु भएको छ ल ठिकै छ म प्रश्न राख्छु रेडियो सुन्नुभएको थियो थिएन भन्दाखेरि सुन्दै सुन्नु भएन है तपाईँ कतै जाँदै हुनुहुन्छ तपाईँको कपडा अलिअलि फाटेको छ जुत्ता पनि हल्का फाटेको छ तपाईँलाई के लाग्छ त्यो फाटेको कपडा अनि फाटेको जुत्तामा चाहिँ कसले बढी असर गर्छ होला जस्तो लाग्छ फाटेको लुगा लाग जस्तो फाटे लुग लाग्छ किन होला है त्यो त हो होइन तर पनि अब खुट्टाबाट चाहिँ जुत्ता फाटेर पनि जुत्ताबाट पनि औँला बाहिर निस्किरहेको चाहिँ त्यो चाहिँ राम्रो अनि कपडा चाहिँ अलिअलि फाटेको त्यो चाहिँ झन् ऊ भए तपाईँलाई चाहिँ त्यस्तो लाग्छ है जुत्ता जति जति फाटे पनि खासै त्यसले केही गर्दैन तर कपडा चाहिँ फाटेको हुनु हुँदैन <laughs> होइन त्यस्तो पनि होइन होला है ल ठिकै छ केही छैन आफ्नो विचार हो विचार राखिदिनु भयो त्यसको लागि धन्यवाद छ अनि अन्तमा त्यसले के <laughs> लागि अनि राजी हुनुहुन्थे फर इन्जोय तपाईँ सुनिराख्नु भएको छ प्रोग्राममा रहेर तपाईँसँग गफ गफ गर्ने कोसिसमा हामी छौँ र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउनुहोला दुईवटा बाटो पनि तपाईँको लागि खुल्दैछ यति बेला प्रोग्राममा फेरि पनि राख्छौँ अर्को एउटा निकै नै सुमथुरा आवाज शिप्ता निशा मधुभ तेरी मैं लम्हा मिरहिरह लशी मेरो लिए निकै नै हाँसु मधुर आवाज तपाईँहरूले सुनिसक्नु भएको छ प्रोग्राम जस प्रोग्राम चाहिँ तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्फन हन्ड्रेड फोर पोइन्ट फाइभ मेगा होर्समा र साथसाथै यति बेला तपाईँहरूले हामीलाई इन्टरनेट अनलाइनको डब्लु लगन गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ प्रोग्राममा रहेर एउटा रमाइलो विषयमा तपाईँसँग कुराकानी पनि गर्ने कोसिसमा हामी लागिराखेका छौँ कुराकानी पनि गरिराखेका छौँ र अझै पनि तपाईँसँग कुराकानी गर्ने रहर त थियो तर के गर्नु निर्धारित समय सकिसकिया छौ भने प्रोग्रामबाट बेदा हुनुपर्छ आज मैले तपाईँको लागि एउटा प्रश्न राखेको थिएँ कि यदि तपाईँ कतै जानु जाँदै हुनुहुन्छ कतै जानु भएको छ अलिकति कपडा फाटेको छ र जुत्ता पनि फाटेको छ तपाईँलाई के लाग्छ फाटेको कपडा अनि फाटेको जुत्तामा कसले बढी असर गर्छ होला भनेर तपाईँसँग जे छ जस्तो छ तपाईँले त्यही प्रयोग गर्ने हो फाटेको कपडा र फाटेको जुत्तामा तपाई नया तपाई तपाईँसँग नयाँ लगाउने क्षमता छैन तपाईँले सक्नुहुन्न तपाईँसँग तपाईँलाई त्यही नै राम्रो छ भने पक्कै पनि राम्रो हुन्छ यदि तपाईले दुईटा मध्ये एउटा क कुनैलाई चुज गर्नुपर्छ भनेर त्यस्तो गर्नु नै पर्ने भने तपाईँ धेरैजना साथीहरूले चाहिँ फाटेको कपडा भन्नुभयो तर जे भए पनि अलिकति फाटेको भनेपछि सबैको मन अलिकति खुम्चिन्छ नै जे होस् जस्ट इन्टरटेनको लागि मात्र हामीले यो प्रश्न तपाईँको लागि राखेका थियौँ केही छैन अन्यथा केही नलागोस् मात्र इन्टरटेन हो प्रोग्राम जस्ट फर इन्जोय हो र यसमा चाहिँ सबभन्दा धेरैभन्दा धेरै तपाईँलाई इन्टरटेन गराउने हाम्रो कोसिस मात्रै हो र आजको प्रोग्रामबाट पनि बिदा हुनुपर्छ एतिन्जेलसम्म तपाईँले प्रोग्राम सुनेर साथ दिनुभयो तपाईँलाई थ्याङ्क यू सो मच त्यस्तै गरी इतिन्जेलसम्म फोन गर्नुहुने तपाईँलाई पनि धन्यवाद छ र एतिन्जेलसम्मको प्राविधिक स्वादको लागि राजलाई पनि धन्यवाद र आजको प्रोग्राम जस्ट फ्राइनजेबाट म प्रतीक्षा पनि बिदा हुन्छु ओके बा बाई स अब तो तू आजा पास जा स sí.